भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताकिर हामी सबैले हुने होइन र आजको अघि बढौँमा नयाँ अनि अगाडि बढ्दै गरेका उद्योगहरूलाई आर्थिक कानूनी र अन्य किसिमबाट संरक्षण र सहयोग गर्न स्थापना गरिएको बिरुवा भेन्चर्स प्राइभेट लिमिटेडका सह विधान राणासँगको कु कुराकानी समेट्छौ उहाँसँग हामी उद्यमलाई लिएर समाजमा बदलिरहेको धारणाका बारेमा जानकारी लिन्छौं तर त्योभन्दा अगाडि उद्यमशीलता विकासका लागि चाहिने तत्त्वहरूका बारेमा यो सामग्री प्रस्तुतिमा हुनुहुन्छ नेपालको विकास र गरिबी निवारणमा उद्यमशीलताले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भनेर अघि बढाउँका यसअघिका श्रृङ्खलामा हामीले धेरै चर्चा गरिसक्यौं आजको कार्यक्रममा भने हामी यही उद्यमशीलता विकासका लागि के के गर्न सकिन्छ भनेर खोतल्छौँ यसका लागि उद्यमशीलताप्रतिको चेतनाको अभाव र उद्यमशीलताप्रति मानिसहरूमा रहेको नकारात्मक धारणालाई सबैभन्दा पहिले चिर्नुपर्छ हाम्रो समाजमा अझैसम्म पनि उद्यमी बन्नु भनेको अरूलाई ठगेर शोषण गरेर अटन्न नाफा कमाउन हो भन्ने सोच व्याप्त छ अभिभावकहरू पनि आफ्ना छोराछोरी पढे लेखेर रा, पछि राम्रो जागिर अझ पाएसम्म सरकारी जागिर नै खाओस् भन्ने चाहन्छन् यसले गर्दा विद्यार्थीहरूमा भविष्यमा पेसा स्वरूप उद्यमशीलता रोज्ने परिपाटी अत्यन्त न्यून छ रोजी पनि परिवार र आफन्तबाट समर्थन पाउने आशा अत्यन्त कम हुन्छ त्यसैले विद्यार्थीहरूमा उद्यमशीलताका बारेमा चेतना जगाउनु र उद्यमशीलता पनि एउटा पेसागत विकल्प हो भनेर जानकारी गराउन जरुरी छ यसका लागि पाठ्यक्रममा उद्यमशीलतालाई समावेश गर्न सकिएमा झन राम्रो हुन्छ फेरि नेपालमा कुनै व्यक्तिले उद्यमी बन्न चाहेमा पनि यसबारे जानकारी लिने वा अनुभव हासिल गर्ने अवसरहरू एकदम कम छन् त्यसैले उद्यमशीलता सिकाउने संस्थाहरूको पनि आवश्यक छ तर अहिले प्रत्येक अंग्रेजी महिनाको अन्तिम बिहिबार विभिन्न संस्थाहरूले सञ्चालन गरिरहेको लास्ट थर्स डेज उथान एन्टरप्रेयर नामक कार्यक्रमले उद्यमशीलता बुझ्न चाहनेहरूलाई एउटा राम्रो मञ्च दिएको छ यस मञ्चमा प्रत्येक महिना कुनै एक सफल उद्यमीले आएर आफ्नो कथा अनि अनुभवबाट यसमा जसले पनि भाग लिन पाउँछन् नयाँ उद्यमीहरूले पुराना तथा स्थापित उद्यमीहरूसँग उद्यमशीलताका बारेमा सिक्न सक्ने यस्ता मञ्चहरू देशका विभिन्न क्षेत्रमा स्थापना गर्न जरुरी छ नयाँ उद्यमीहरूलाई कानुनी तथा नियामक प्रक्रियाहरूबारेमा राम्रो ज्ञान हुँदैन यसैले यस क्षेत्रमा उनीहरूलाई मार्ग निर्देशनको जरुरत पर्छ कानुनी तथा नियामक प्रक्रियाहरू धेरै र झन्झटिला भएमा पनि कतिपय उद्यमीहरू निराश पनि हुने गर्छन् यसले गर्दा उनीहरूले आफ्नो कारोबारलाई अनौपचारिक क्षेत्रमै सीमित राख्छन् यसले न भलो हुन्छ न राष्ट्रको त्यसै नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने मार्ग तथा अन्य सेवाहरू दिने संस्थाहरू पनि स्थापना गर्नुपर्छ विश्वका विकसित देशहरूमा यस्ता संस्थाहरू पर्याप्त रूपमा पाइन्छन् नेपालमा पनि अहिले एकाध यस्ता संस्थाहरू खुलेका छन् तर पर्याप्त त अझै पनि कहाँ छन् र उद्यम गर्न चाहने नयाँ पुराना उद्यमीले सधैँ बिहोर्दै आएको अर्को समस्या भनेको पुँजीको हो अझ भनौँ कर्जाको हो कुनै पनि व्यवसाय सुरु गर्नेदेखि लिएर व्यवसाय विस्तारका लागि पनि कर्जा नभई हुँदैन साना साना उद्यमीहरूका लागि त झन् कर्जा बिना उद्यम सञ्चालन निकै गाह्रो हुन्छ यसका लागि लघु जस्ता कार्यक्रमहरूलाई प्रोत्साहन तथा प्रवर्धन गर्न सकिन्छ साथै युवा रोजगार कोष जस्ता कार्यक्रमहरू निष्पक्ष र प्रभावकारी रूपमा लागू गर्न सकिएमा पनि उद्यमशील मानिसका लागि धेरै सहज हुन्छ तर यस समस्याको दीर्घकालीन समाधानका लागि भने विभिन्न वित्ति संस्थाहरूले उद्यमशीलताका लागि चाहिने कर्जा प्रदान गर्ने वातावरण बनाउन र उचित उत्प्रेरकको व्यवस्था गर्न जरुरी छ त्यसै गरी सफल उद्यमीहरू तथा धेरै व्यक्तिलाई रोजगारी दिएर वा समाजमा रहेका समस्याहरू समाधान गरेर राष्ट्रलाई योगदान दिइराखेका विभिन्न खाले उद्यमीको योगदानको कदर गर्न सकियो भने पनि यसले अरू धेरैलाई उद्यमशीलतातर्फ अघि बढ्न हौसला दिन्छ सामाजिक उद्यमीहरूको योगदानका कदरका निमित्त अहिले त केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कारहरू रहे तापनि अन्य उद्यमीहरूको योगदान भने खासै कदर हुने गरेको पाइँदैन यसैकारण हरेक क्षेत्रको उद्यमीहरूको योगदान को कदर गरिनु आवश्यक छ यी माथिका उपायहरू बाहेकका अर्को तथा सायद सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको देशमा निजी सम्पत्ति अधिकार र जीवधनको सुरक्षाको प्रत्याभूति हुनुपर्छ विश्वका धेरै राष्ट्रको अनुभवले के देखाएको छ भने सम्पत्ति अधिकार तथा जीवधनको सुरक्षा नभएको ठाउँका समाजका उद्यमशीलता केही व्यक्तिमा मात्र सीमित हुन जान्छ र समाज समुन्नत हुन पाउँदैन उद्यमशील व्यक्तिलाई प्रोत्साहन दिन सकियो भने त उद्योगहरू खुल्छन् धेरैभन्दा धेरै स्थानीय स्रोतमा आधारित उद्योगहरूले रोजगारीको अवसर पनि बढाउँछ र देशको आर्थिक विकासको सम्भावना पनि फ बिरुवा भेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक विधान राणासँग आज हामी कुराकानी गर्छौं राणासँग आज हामी नयाँ उद्यमीहरूसँगै हुर्किरहेको बिरुवा भेन्चर्सको विकासलाई जान्छौँ अनि सँगसँगै उद्यम र उद्यमीका बारेमा समाजमा विकास भइरहेको सकारात्मक धारणाका बारेमा पनि बुझ्छौँ कुराकानीका क्रममा सबैभन्दा पहिले विरुवा भेन्चर्सले अहिले गरिरहेको कामबारे जानकारी दिँदै सह संस्था अहिले इन्भेस्ट गरेको चाहिँ हामीले दुइटा कम्पनी छ होइन अनि अब इन्क्युबेट गरिरहेको चाहिँ हाम्रो पहिलाको भन्दा अलिकति प्लानिङहरू चेन्ज भएर अहिले चाहिँ हामीले दुइटा कम्पनीलाई चाहिँ इन हाउस नै इन्क्युबेट गरिरहेछौँ होइन अनि अरू दुई चाहिँ हामी फिजिकली बिरुवामा नबस्यो भने पनि हामीले सपोर्ट चाहिँ दिइरहेका छन् एउटा चाहिँ हाम्रो डिएनडी किचन इक्विपमेन्ट भन्ने छ उहाँहरू चाहिँ दुवैबाट फिर्ता आउनुभयो दुईजना उद्यमीहरूले किचन इक्विपमेन्ट नेपालमै लोकली म्यानुफ्याक्चर गर्ने भनेर सुरुवात गर्नुभएको छ अर्को चाहिँ एउटा कारखाना भन्ने कम्पनी छ यो अहिले अब नेपालमा साइन्स म्याथको चाहिँ अलिकति प्र्याक्टिकल एजुकेसन गर्नुपर्छ भनेर उहाँले चाहिँ स्कुलहरूसँग पार्टनरसिपमा करिकुलमहरू साइन्स म्याथहरू इन्जिनियरिङहरू पढाउनुको लागि डेभलप गर्नुहुन्छ सेकेन्डरी लेभल प्राइमेरी लेभलदेखि नै दुइटा कम्पनीहरू यी दुवै युवाहरूले दु नै दु सञ्चालन गरिरहेका कम्पनी हुन् त्यसो भए कि हजुर सबैजना अब एकदमै यङ मान्छेहरू विदेशबाट फिर्ता आयो नेपालमा इन्जिनियरिङ पढाए आइटी पढेको हजुर हामीले तपाईँसँग यो डेढ वर्ष अगाडि कुराकानी गर्दाखेरि एउटा विषयमा कुरा, गर कुरा गरेका थियौँ जस्तै कि हामी कहाँ उद्यमशीलतालाई लिएर समाजमा हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन आमा बाबाले पनि छोराछोरीहरूले अब जागिरै खाइदिए हुन्थ्यो पढेर सुट अफिस गइदिए दिनको भन्ने खालको भावना धारणा राख्छन् भनेर कुरा गरेका थियौँ अहिले तपाईँहरूले जस्तो अब तपाईँ आफैलाई हेर्ने भने पनि एकदमै धेरै पढे लेखेको हुँदाहुँदै पनि जागिर खान सक्ने राम्रो ठाउँमा सम्भावना हुँदाहुँदै पनि आफ्नै खालको उद्यम थाल्नुभएछ थाल यसै गरेर अहिले तपाईँले काम गरिरहनुभएका पनि युवाहरू जसले साँचै नै यदि कोसिस गर्ने हो भने राम्रो ठाउँमा राम्रै जागिर त पाउनै सक्छ भनेपछि हामी अहिले यो उद्यमशीलतालाई हेर्ने दृष्टिकोणमा केही केही परिवर्तन आएको हो यो पछिल्लो समयमा परिवर्तन त धेरै नै आएको वर्षमा अनि अहिलेको अन्टरप्रसिप उद्यमशीलताको चाहिँ एउटा ठुलो वे भइरहेको छ अनि त्यसमा चाहिँ धेरैजना अब युवाहरूसँग हामीले कुराकानी गर्दाखेरि डेढ वर्ष अगाडि एकदमै कम मात्रामा उद्यमी बन्न चाहन्छु भन्ने निस्किन्थ्यो अहिले चाहिँ धेरैजनामा त्यो चाहना देखिरहेको छौँ र त्यसले गर्दा अब सोसाइटीमा पनि अहिले चाहिँ अब अलिकति एक्सेप्टेबल भएर गएको छ अब पहिला चाहिँ हामीले डेढ वर्ष अगाडि स्पेसली हामीले अब बिजनेस स्कुलहरू बिबिए एमबिए क्लासहरूमा कुरा गर्नु जाँदाखेरि धेरै जान जस्तो अब 70-80 पर्सेन्ट ब्याङ्कमा जा जागिर खाने भन्ने भन्नुहुन्थ्यो भने अहिले त अब अलमोस्ट हाफले नै आफ्नो बिजनेस सुरु गर्ने नै फर्स्ट प्रायी हो हाम्रो भन्ने जस्तो देखिसक्यो त्यो चाहिँ एकदम उत्साहजनक हुन्छ अब हेर्नुहोस् एउटा भन्ने पनि गरिन्छ नि नेपालीहरूमा एउटा रोग छ भनेर एकजनाले केही काम गर्यो र त्यो काम अलिकति राम्रो भयो भने त्यो काम सबैले पछ्याउँछ त्यो उसको लागि राम्रो भए पनि नभए पनि लाभदायक भए पनि नभए पनि भनेर भनिन्छ यो जुन अहिले यहाँले भन्नुभयो नि उद्यमशीलता अनि उद्यमलाई लिएर अहिले एउटा लहरै चढेको छ भनेर यसले गर्दाखेरि फेरि कहीँ नकारात्मक असर पनि निम्त्याउने पो हो कि त्यो हुनसक्छ हामीले अब त्यो त्यसको बारेमा धेरै चिन्ताहरू लिएको छैन त्यो कारण चाहिँ कस्तो छ भने अब एउटा उद्यमी बन्न चाहिँ अब यो पढेर सिक्ने कुरा होइन हुन्छ नि काम गरेर प्रयास गरेर नै बुझ्ने कुरा हो त्यही त्यही कारणले हामीले चाहिँ अब यहाँ आउने साथीहरूलाई के भन्छौँ भने अब सबैको हुन्छ नि अब कति कुरा त एउटा व्यवसायको सुरुवात गर्ने बेला जति नै मिहिनेत गऱ्यो पनि धेरै कुरा आफ्नो कन्ट्रोलमा हुँदैन अनि त्यो कारणले अब सिक्ने कुराहरू धेरै हुन्छ अनि हामीले चाहिँ के भन्छ भने बरु हुन्छ नि एकदम कम लागतमा के सुरु गरेर ब बरु हुन्छ केही केही कारण होस् नचल्यो भने त्यहाँबाट सिकेर अरू केही गर्ने हौसला राखेर अगाडि बढ्नु पऱ्यो अनि हामीलाई चाहिँ के छ भने अब हुन्छ नि तपाईँले भन्नुभएको कुरा सही हो अहिले चाहिँ एकदमै धेरै त्यो सबले एकाअर्कालाई कपी गरेर अगाडि बढ्ने चलन हामी नेपालीहरूमा पहिलादेखि नै ने भएको कुरा हो तर अहिले चाहिँ मलाई चाहिँ के लाग्छ भने एक किसिमले उद्यमशीलताको बारेमा धेरै सुनिरहेका छन् बुझिरहेका छन् होइन अब काम गरेपछि थाहा हुन्छ अब सबै बिजनेस त सक्सेसफुल हुन्छ भन्ने छैन अब विदेशमा युएस जसको देशमा पनि सेभेन्टी एटी पर्सेन्ट बिजनेसहरू चाहिँ स्टार्ट भएको दुई वर्षभित्र फेल हुन्छ भन्ने स्ट्रेटिस्टिक्सहरू छ सो नेपालमा पनि झन् धेरै फेलियर रेट होला त्यसले गर्दा चाहिँ एटलिस्ट केही नभए पनि कोही राम्रो उद्यमीहरू निस्किन्छ निस्किन्छन् होला जो चाहिँ पहिलाको समयमा ब्याङ्कमा आइएनजिओमा काम गर्ने मान्छेहरू हुन्छन् हुन्थे होला अहिले आएर चाहिँ उहाँ उद्यमी बनेर अरूको लागि यो रोजगार सृजना गर्न सक्नु भएको छ त्यो चाहिँ एकदम राम्रो लाग्छ मलाई यस्तै युवाहरू उद्यमशीलतामा यसरी लागेकोले पनि होला हाम्रो मुलुकमा आजभोलि अलिक धेरै आ, फरक फरक खालका व्यवसायहरू उद्योगहरू स्थापना पनि भएको छ जस्तै पहिला अनलाइनमा आधारित व्यवसायहरू यस्तो पनि चल्ला र जस्तो हुन्थ्यो हाम्रो नेपाल जस्तो देशमा भनेर भनिन्थ्यो भने आजभरि यो जुन भौतिक रूपमा भएका पसलहरूले सुत्ै पनि आफ्नो अनलाइन ब्रान्च जस्तै गरेर खोल्न थाले यस्ता धेरै सम्भावनाहरू पनि पहिल्याउँदै लगेका छन् युवाहरूले तपाईँ कुनै नयाँ त्यस्तो यो सम्भावना बोकेको क्षेत्र देख्नुहुन्छ हाम्रा युवाहरूका लागि अनलाइन बिजनेसमा चाहिँ क्षमता धेरै भएर अहिले साथीहरू धेरै लागिरहेका छन् मलाई चाहिँ के पनि मैले देख्छु भने तपाईँको अहिले कृषि र पर्यटनमा चाहिँ जुन नेपालमा पहिलादेखि सम्भावना बोकेको क्षेत्रहरूमा चाहिँ धेरै युवाहरू त्यत्तिको लागेको देखिरहेको छैन हामीले अनि त्यो त्यो क्षेत्रमा चाहिँ अलिकति युवा उद्यमीहरू लाग्यो भने चाहिँ देशमा धेरै राम्रो कामहरू गर्न सकिन्थ्यो लाग्छ हामीलाई चाहिँ अब यति धेरै सम्भावनाहरूको बारेमा हामीले कुरा गऱ्यौँ होइन यति धेरै रहे सम्भावनाहरू रहेछ भन्ने कुरा नयाँ नयाँ उद्यमीहरूले देखाइ पनि सकेका छन् तर हामी फेरि अर्कोतिर के पनि भन्छौँ भने हाम्रो मुलुकमा अझै पनि उद्योग गर्नका लागि सजिलो वातावरण छैन भएन भनेर भन्छौँ यो एकातिर छैन भएन भनिरहेका छौँ अर्कोतिर गरेर देखाउनेहरूको सङ्ख्या झन्झनै बढ्दै गइरहेको छ के भएको यो होइन अब वातावरण राम्रो छैन भनेर बसेर त समाधान निस्किँदैन होइन अब एक किसिमले नेपालमा कुरेर रा बसिरहेको यो धेरै भइसक्यो त्यो कारणले अघि बढ्दै गरौँ अब बिस्तारै हाम्रा देशका अब नेताहरूले र अरू ठुलाबाट मान्छेहरूले चाहिँ अब कसरी युवाहरूसँग मिलेर देश बनाउने त्यसमा चाहिँ ध्यान पुऱ्याउनु हुन्छ होला भन्ने लाग्छ अब मैले देखेको मेरो आफ्नो व्यक्तिगत रूपमा चाहिँ अनि नेपालमा गाह्रो छ धेरै जस्तो अब म पहिला अमेरिका बसेर त्यहाँ काम गरेको हुनाले त्यो देखिन्छ नेपालमा चाहिँ सोचे जस्तो टाइममा काम नहुने एकदम ढिलाइ हुने एक अब यहाँको इन्फ्रास्ट्रक्चरले पनि साथ दिँदैन बत्ती हुँदैन इन्टरनेट स्लो छ त्यही पनि कस्तो छ भने अब आफ्नो देश छ आफ्नो देशमा अब काम गर् गर्न मन भएर भित्रबाट एकदम चाहना त्यही नै छ त्यो कारणले चाहिँ अब हामीले जति नै गाह्रो भए पनि हामी चाहिँ अब अगाडि बढ्दै जाने गर्दै जाने अनि अब जे हुन्छ प्रब्लम आयो भने समाधान निस्किहाल्छ नि अब, अब जस्तै बिरुवा भेन्चर्स जस्तै अलिअलि एउटा दुइटा संस्थाहरू अरू पनि आउन थालेको छ जसले नयाँ नयाँ यो वर्ण लागेका उद्योगहरूलाई संरक्षण दिने उनीहरूको ला हकितको लागि काम गर्ने यस्तो काम गरिरहेको हामी पाउँछौँ अरू अरू पनि केही संस्थाहरूले तर यति हुँदाहुँदै पनि यो उद्यम गर्न चाहने वा भर्खर भर्खर उद्योग सञ्चालन गरिसकेका उहाँ पहिल्यैदेखि उद्योग सञ्चालन गरिरहेकै किन नहोस् न उहाँहरूलाई आवश्यक दर्शन गर्नका लागि जति संख्यामा सङ्घ संख, सङ्घ संस्थाहरू हुनुपर्ने हो अब हामी कहाँ छ पुग्यो भनेर भन्न सक्छौँ हामी त्यो चाहिँ अलिक भन्न सकिँदैन होला किनकि अब अहिले हामीले वा, देखिरहेकै छौँ होइन अब हामी बिरुवा जस्तै अरू संस्थाहरू पनि खुलिरहेका छन् जसले चाहिँ उद्यमीहरूलाई सहयोग गर्ने भनेर अगाडि बढेका छन् तर त्यही पनि अहिले चाहिँ अब नेपालमा एउटा गाह्रो के छ भने सायद अरू देशहरूको तुलनामा चाहिँ रुल्सहरू अलिकति क्लियर हुँदैन ने क्या नेपालमा अनि त्यो कारणले चाहिँ त्यो अलि जति एक्सपिरियन्स भएको मान्छेहरू मेन्टरहरू कन्सल्टेन्ट्सहरू एकदम चाहिने देखिरहेको छ हामीले जुन चाहिँ अहिले चाहिँ मार्केटमा हामीले खोजे जस्तो पाउँदैन अनि त्यो कारणले चाहिँ अझै धेरै साथीहरू चाहिँ यो क्षेत्रमा लाग्दो राम्रो हो भनेपछि अर्को एउटा काम गर्न सकिने वा उद्योग सञ्चालन गर्न सकिने एउटा सम्भावना भएको क्षेत्र त यो आफै पनि भयो एउटा त हजुर अघि यहाँले भन्नुभयो जस्तै हामी कुरेर बस्न सक्दैनौँ तर हामीले काम त गर्नैपर्छ अप्ठ्यारो परिस्थिति चाहिँ छ भनेर यो जसरी अहिले यो सङ्ख्यात्मक रूपमा हामी कहाँ उद्योगहरू बढिरहेका छन् नयाँ नयाँ मान्छेहरू युवाहरू अहिले यो उद्यमशीलताको लिएर यो क्षेत्रमा होमिरहेका छन् यसले गर्दा आउने दिनहरूमा हामी कहाँको यो नियम कानून, नीति यो जुन उद्योगसँग सम्बन्धित नियम कानुनहरू परिमार्जन हुनलाई एउटा नभनिकन पनि नदिकन पनि एउटा दबाब पुगला, होला भन्ने यहाँलाई लाग्छ कि यसको लागि साँच्चै नै दबाब दिने खालको कार्यक्रमै गर्नुपर्छ होइन अब दबाब चाहिँ तपाईँले जुन अघि भन्नुभयो अहिले यति धेरैजना युवा उद्यमीहरू आइरहेका छन् कि अब विस्तारित त्यो नम्बरले गर्दा नै दबाब पैदा हुन्छ लाग्छ मलाई चाहिँ अब होइन अब कुनै रूपमा अब पहिलादेखि नै प्रोएक्टिभली काम गर्न पर्ने जरुरी पनि हुनसक्छ जस्तो अहिले तिन चार महिना अगाडि चाहिँ एउटा नयाँ फरेन इन्भेस्टमेन्ट को ड्राफ्ट भइरहेको थियो जुन चाहिँ यो उद्यमीहरूको लागि भनेर बनाइए तापनि एकदमै त्यो एक्ट चाहिँ पास भएको भए चाहिँ नि निकै नकारात्मक काम गर्न सक्थ्यो सायद उद्यमीहरूलाई झन प्रोत्साहन गर्नुको साटो झन् दबावमा राख्ने किसिमको एक्ट थियो र त्यो त्यसको एक्टको विरु विरुद्ध चाहिँ अब बिरुवा समृद्धि फाउन्डेसन जस्ता लगायत अरू संस्थाहरूले अर पनि आवाज उठाए मिडियामा पनि आयो र त्यो कारणले चाहिँ अहिले त्यो एक्टको चाहिँ डिस्कसन चाहिँ अब नयाँ कन्स्टिट्युन्ट एसेम्ब्ली भइसकेपछि मात्रै गर्ने भनेर भयो अनि त्यो चाहिँ एउटा इभन दो अब जेनरल मासमा पब्लिकमा त्यो कुरा ननिस्के न ननिस्के तापनि एउटा केही कुनै सानो किसिमको हामीले योगदान चाहिँ पुऱ्याइसकेका छौँ र त्यो कारणले चाहिँ अहिले अब अलिकति सङ्गठित हिसाबमा काम गर्न जरुरी छ उद्यमीहरूलाई अब हुन त अब एनसिसिआई भने जस्तो ठुलो संस्थान संस्थाहरू छ उद्यमीहरूलाई रिप्रेजेन्ट गर्ने तर उहाँहरूले चाहिँ मैले देखेको चाहिँ अलिक साना उद्यमीहरूसँग चाहिँ खासै काम गर्नु हुँदैन त्यो कारणले चाहिँ अब हामी युवा उद्यमी साना उद्यमीहरूले चाहिँ अलिकति सङ्गठित हिसाबमा केही न चाहिँ के बिस्तारै गर्नुपर्ने जरुरी हुन्छ होला सायद अब तपाईँ एकदमै धेरै युवाहरूसँग आबद्ध भएर काम गर्नुहुन्छ होइन अनि यो उद्यमशीलताको क्षेत्रमा युवाहरूलाई यहाँहरूले धेरै परामर्श पनि दिनुहुन्छ यो बेलामा अब जस्तै यहाँले भन्नुभयो एकदमै अप्ठ्यारो अवस्था अप्ठ्यारो परिस्थिति छँदैछ जो हकितको लागि भनेर रहेका सङ्घ संस्थाहरूले पनि सानातिना उद्योगहरूलाई नजरअन्दाज गर्ने मुलुककै नियम कानुन पनि अप्ठ्यारै हुने यस्तो बेलामा यी नयाँ युवा उद्यमीहरूलाई यहाँले केही सुझाव दिनुहुन्छ जसले अहिले यो म पनि उद्यमशीलतालाई लिएर अगाडि बढ्छु म पनि उद्यमी बन्छु भनेर सोच्नु हुनेहरूका लागि हामीले एउटा एकदम एकदमै धेरै दिने सुझाव चाहिँ एउटा के छ भने एउटा एकदम सकेसम्म गरेर अनि बढाउँदै जानु अलि उचित हुन्छ धेरैजना साथीहरूले चाहिँ हुन्छ नि कुनै एउटा व्यवसायको आइडिया आइसकेपछि आई चाहिँ ल अब ठुलो गरौँ भन्ने एउटा किसिमको काम बढाउन खोज्छन् होइन तर ठुलो गर्दाखेरि चाहिँ के हुन्छ नि सानो के आफ्नो फुलसुक भएर गल्ती भएर प्रब्लम आयो भने बिजनेसमा चाहिँ त्यसले चाहिँ पुरै बिजनेसलाई डुबाइदिन सक्छ त्यो कारणले सानो हिसाबमा काम गऱ्यो भने त्यो बिस्तारै प्रब्लमहरू सल्भ गर्न पनि सजिलो हुन्छ र अलिकति त्यो बिजनेस आफ्नो टेस्ट भइसकेपछि त्यसलाई बढाउँदै जान चाहिँ धेरै सजिलो हुन्छ हामीले बिरुवाले पनि त्यही नै गरे अहिले हामी इनिसियल हाम्रो एउटा बिजनेसको सोचाइ पहिला सुरुमा गर्दाखेरि हाम्रो साठी सत्तरी लाख नै लगानी गर्नुपर्ने जस्तो देखिएको थियो पेपरमा तर पछि हामीले घटाउँदा घटाउँदा घटाउँदा जम्मा चार लाखको लगानीमा सुरुवात गऱ्यौँ अब साठी लाखको लगानीमा सुरुवात गरे सायद आज हामी तपाईँसँग यो फोन फोनमा वार्ता गरिरहेकै हुँदैन होला किनकि प्रब्लम आइसक्यो त्यो एउटा छ अर्को एउटा चाहिँ के छ भने नेपालमा मैले देखेको चाहिँ उद्यमीहरूले चाहिँ एउटा नम्बर वान आफ्नो स्टाफलाई कसरी प्रोत्साहित राख्ने उहाँहरूलाई कसरी इन्सेन्टिभ दिने एउटा त्योभन्दा पनि उहाँहरूको आफ्नो करियर डेभलपमेन्टमा के कसरी योगदान पुऱ्याउन सकिन्छ त्यो चाहिँ पहिलादेखि विचार गर्नुपर्छ सह संस्थापक विधान राणासँग उद्यम र उद्यमीका बारेमा समाजमा विकास भइरहेको सकारात्मक धारणाका बारेमा चर्चा गर्यौं यो सँगै अघि बढौंको अन्त्यमा हामी आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको अर्को अङ्क लिएर हामी फेरि बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम फोर्ड स्ल्यास क्यापिटल एजिआई सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ